मृत्युको भएबाट पनि बचाइदिने किनकि ती ती सन्तानहरू मरेर पनि बाँचेकै हुन्छ त्यसकारणले अन्नदाता भयत्राता पञ्चैते पित र स्मृता यी पाँचवटा लक्षण जन्म दिने संस्कार दिने विद्या दिने त्यसका साथमा लालन पालन गर्ने र हुर्काउने त्यसपछि अभयदान दिने लौकिक भएबाट पनि मुक्ति पारमार्थिक भएबाट पनि मुक्ति यति क्षमता भएका बाबुलाई नै आदर्श पिता भनेर भनिन्छ यी सबै कुरा भगवान् ऋषभदेवजीले सिकाइदिनु भएको थियो आफ्ना सन्तानहरू छोराहरूलाई र यसरी सबै छोराहरूलाई शिक्षा दिएर भगवान ऋषभ देवजीले पनि उहाँका पाँचजना उहाँका सयजना पुत्र त्यतिमध्ये जेठा भरतजी हुनुहुन्थ्यो भरत महाराज उहाँलाई राज्यभार सुम्पेर भगवान ऋषभदेव निवृत्ति मार्गमा लाग्नुभयो अब उहाँले आश्रमको आश्रय लिनुभयो भरत महाराज पनि भगवान् ऋषे पुत्र हुनुहुन्थ्यो हरि कवि पनि त्यसै गरी विभिन्न र तिनीमध्ये जेठा भरत महाराज हुनुहुन्थ्यो भरतस् त भगवता बनि तल पाओ परिपालिन्तिर पञ्चदि दुई तर जेठा छोरा भरत महाराज राजपाट सम्हाल्ने बेला भएपछि उहाँको विवाह भयो पञ्चजन नाम गरेका त्यस बेलाका प्रजापतिकी पुत्री पंचजनी थिइन् तिनीसँग उहाँको विवाह भयो र दाम्पत्य यापन गर्दै जाँदा उहाँका तिनवटा ती पञ्चनीबाट पाँचजना पुत्रहरू भए सुमती राष्ट्रवृद्ध सुदर्शन आवरण घुम्र नाम गरेका जबसम्म महाराज भरतले राज्य शासन गर्नुभएको थिएन तबसम्म यस सार क्षेत्रको नाम अजनाभ वर्ष भनिन्थ्यो जहिलेदेखि भरत महाराजले राज्य शासन सम्हाल्नुभयो अनि त्यसै बेलादेखि यो पुरा क्षेत्रलाई भारतवर्ष भन्न थालियो भारत होइन भारतवर्ष भारतको सीमा अलग छ एउटा देश हो त्यो तर त्यस्तै ते अरू कति देश समेटेर भारतवर्ष बसेको छ यो सारा क्षेत्रलाई भारतवर्ष भन्न थालियो भगवान्ले सबदेव त बानुप्रस्थ्रमतिर गइहाल्नुभयो भरत महाराजले पालन गर्नु राज्य शासन गर्नुभयो बडो सुन्दर धर्ममय यज्ञहरू विभिन्न ठाउँमा जहाँ हुन्थे गौमाताहरूको सेवा थियो ऋषि महर्षिहरूका गुरुकुल ऋषिकुल थिए सारा प्रजावर्ग सम्पूर्ण जनता धर्म परायण थिए त्यस्तो सुन्दर शासन सञ्चालन गर्नुभयो महाराजा भरतले र उहाँले पनि आफ्ना जेठा छोरा सुमतीलाई राज्यभार सुम्पिएर अन्तमा वान प्रस्थानश्रमको आश्रय लिनुभयो र को लागि कुन क्षेत्र चुन्नुभयो त भने जहाँ कलकल कलकल कृष्ण -कल गण्डकी बग्दथिन् बगद छिन अहिले पनि बाग्लुङको सेरोफेरोमा धौलागिरी अञ्चल अन्तर्गत कृष्ण गण्डकी बगेको त्यही क्षेत्रलाई उहाँले आफ्नो साधनास्थल बनाउनु भयो जहाँ यक्ष गन्धर्व किन्नर आदि देव योनिहरू भगवान शालिग्राम प्रभुको आराधना गर्छन् जय जयकार गर्दै घुमिरहेका हुन्छन् त्यस्तो क्षेत्र चुन्नुभयो उहाँले आफ्नो साधना कृष्ण को किनार दामोदर कुण्ड सालरा भगवानुण हरिहरी कृष्ण गण्डकीको किनार दामोर हरिह कृष्णा गण्डकी कि नामोदर कुण्ड साल नाम भगवान् लै जाउँ वैकुण्ठ हरि हरि लै जाउ वै कुण्ठुण सालग्राम भगवाई जाउँ हरिह हरिह लै जाउ वैकुण्ठ सालग्राम भगवानको जहाँ यसरी देवयोनिका ती विभिन्न गणका दिव्य प्राणीहरू गाउँदै कृष्ण गण्डकीका तटलाई अनुरन्जित फार्दथे क्षेत्रलाई ध्वनित गराउँथे यस्तो क्षेत्रमा उहाँ साधनाको लागि जानुभयो महाराज भारत मलाई सम्झौ कि हृदय गद गत हुन्छ म उन्नाइस सय छयानब्बेमा म मा एटलान्टा महानगरमा अमेरिकामा मेरो भागवत कथा र त्यहाँका भक्तजनहरूले भागवतको आयोजना गरेका थिए त्यहाँ दिउँसो मैले पञ्चम स्कन्दका कथाहरू सुनाएको थिएँ बेलुका एउटा गुजराती परिवारमा स्वागत सत्कार सम्मानको कार्यक्रम गरेका थिए त्यहाँ मलाई बोलाए त्यहाँ पूजन अर्चना इत्यादि सब सम्पन्न भयो प्रसाद ग्रहण आदि सब चल्यो त्यसपछि त्यस घरकी मुख्य माताजी भित्र गएर सिंहासनको चन्दर चाँदीको सिंहासनको बडा रमणीय रूप थियो त्यसमाथि विराजमान गराएर शालिग्राम भगवानलाई लिएर आइन् र देखाउँदै भनिन् महाराजी हजुरले दिउँसो वर्णन गरे शालिग्राम भगवान यहाँ नै होइन भनेर दर्शन गराएँ म त गद गद, गद भएँ धन्य कृष्ण गण्डकी धन्य काली गण्डकी तिमी कति महान छेउ धन्य नेपाल तिम्रो काखमा पैदा भएका भगवानका यी अर्चा विग्रहहरू आज विश्वलाई पावन बनाउँदै सर्वत्र छाएका छन् कति धन्य छौ तिमी भना अर्चन बन्दन बाटै कति भव पारत प्रभु कति भव पारे प्राण प्रतिष्ठा अरू कर्छन् प्रभुको घर नर्शन मात्रै मिल सके पनि गण्डकी नन्दन कलसरी कन्दन साल ग्राम हरे शालिग्राम भगवान को, पति पावन भगवान नामको कति गौरवको बोध भएको थियो त्यसलाई यस्तो शालिग्राम क्षेत्रमा तपस्या सुरु गर्नुभयो महाराज भरतले पर्णकुटी बनाउनु भयो बिहान उठ्नुहुन्थ्यो उठ्ने बित्तिकै प्रात स्मरण आदि गर्नुहुन्थ्यो कराग्रे बसन्त लक्ष्मी आदि समुद्र बसने देवी इत्यादि हिजोआज कोही कोही भन्छन् नि आफूलाई त मातृभूमिसँग मतलब छ देशसँग मतलब छ अर्थ केही जानिँदैन ईश्वर न छ ईश्वर मातृभूमि भन्न त जाने, जाने हो मातृभूमि भने के हो आफूले देश मानेको जो एउटा खण्ड छ ठाउँ छ त्यहाँ कि भूमिलाई माता भने होइन तर ती का पति को हुनुहुन्छ त्यसलाई नमानिकन गौरव कि माता हुन्छ नि ती जुन आमाले आमा हजुरका पतिदेव को हुनुहुन्छ मेरा बुवा भनेर सन्तानले सोद्धाखेरि बाबु त मलाई थाहा छैन म भन्न सक्दिनँ भनिन् आमाले भने त्यो गौरवमै आमा हुन्छ नि आफ्नो पतिको नाम भन्न नसक्ने मामला गडबड छ भन्ने आउँदैन विकृतिको कुरा आउँदैन त्यहाँ धरती मातालाई माता त भन्यो हो तर मातृभूमि भन्न सिक्ने मान्छेले जान्ने मान्छेले ती माताका पतिदेव चाहिँ को हुनुहुन्छ भन्ने थाहा पाइराख्नु पर्छ कि पर्दैन त्यो हाम्रो प्रातस्मरणको बेलामा गरिने मन्त्रले त्यो कुरा सिकाउँछ समुद्र वाने देवी पर्वतस्थन मण्डली विष्णुपत्नी नमस्तुभ्यम पार्शम क्षमस्वमी हे विष्णुपत्नी भनेर सम्बोधन गरेका छ बिट मारियो नि अब सक्यो नि कत्रो गौरवमय पतिदेवको रूप रहेछ साक्षात् भगवान् श्रीमन्नारायण प्रभु वैकुण्ठ विष्णुकी पत्नी धरती माता अनि तिनका सन्तान हामी सबै वैष्णव त नभ्याएर नलागेर बुद्धि नआएर के पर्खेर बस्यो हो त्यसले पो हलमल मूलत हामी सबै वैष्णवौँ विष्णुपत्री धरतीका सन्तान अर्थ हुन सक्छन् जति साधना गर्दै जान्छौँ जति सत्सङ्ग गर्दै जान्छौँ हामीलाई भित्रबाट प्रेरित गर्छ प्रभुको कृपाले र अनि हामी सबै एक दिन सात्विक हहार विहार गर्ने कुनै प्राणीहरूप्रति दुःख दिन नचाहने कसैलाई कष्ट दिएर काटेर मारेर खानुपर्ने बुद्धितिर नलाग्ने त्यस्तो हामी आफै बन्छौँ जब यी कुरा खुल्दै जान्छन् समुद्र वसने देवी पर्वत स्तन मण्डले विष्णुपत्नी नमस्तुभ्यम पार्शम क्षम स्वमे भनेर वन्दना गरिहाल्छ महाराज भरत त्यो पनि गर्नुहुन्थ्यो अनि सबै प्रातस्मरण वन्दन इत्यादिका विधिहरू सकेर कृष्ण गण्डकीमा सधैँ स्नान गर्न जानुहुन्थ्यो एक स्नान गरेर कमर कमर पानीमा उभिएर सूर्य सूर्यलाई अर्घ्य दिँदै हुनुहुन्थ्यो त्यत्तिकैमा एउटा भयङ्कर सिंहगर्दन भयो एउटा गर्भिणी मृगिणी आतंकित भएर त्रसिद भएर तर्सिएर गएर माथि डिलबाट हम्फाल्न पुगे प्रसव वेदनाले त्यस बिचारीका प्राण गए त्यसका गर्भबाट निस्केको सानो मृगको बच्चो डुब्दै उत्रिँदै डुब्दै उत्रिँदै गर्दै बग्दै आउन थालो महाराज भारतलाई दया जागो मनमा जसका हृदयमा दया छ त्यही धर्मात्मा हुनसक्छ निर्दय निष्ठुर केवल पापी होने सकते धर्मात्मा कई ली हो सकती दया धर्म को सर्वस्व दया धर्म का मूलो अभिमान दया धर्म काुलसी दया न छे जब लगी घट में प्राण तुलसी दयानुलसी दयान छ जब लगी घट में प्राण भारत दया गरिदि सेवा गरौँ यसको भनेर त्यो डुब्दै उत्रिँदै गर्दै आएको विवश त्यस मृग शिशुलाई उहाँले त्यहाँबाट निकालेर ल्याउनुभयो आश्रममा लग्नुभयो जहाँ आफू साधना गर्नुहुन्थ्यो त्यसभित्र कि आमा गइसकेकी थिए त्यस अनाथ टोरालाई रुईमा दुध भिजाई भिजाई चुसाएर उहाँले ठुलो बनाउनु त्यसपछि बिस्तारै त्यो मृग त्यो मृग दुभो जस्ता कोमल कोमल घाँसहरू चढ्न थाल्ने भयो उहाँ आफै खोजी खोजी कोमल कोमल घाँस ल्याएर खुवाउनु हुन्थ्यो त्यसलाई आखिर आफै चर्न सक्ने पनि त्यो भएपछि वरपर छोडिदिन थाल्नुभयो जान्थ्यो चर्थ्यो आउँथ्यो एक मृगको बच्चो चर्न भनेर गएको अलिक पर पुगेको थियो फाँटमा अर्कातिरबाट ठुलो मृगहरूको बथान आउँदो रहेछ अनि त्यसले हेरो आफूतिर हेरो तिनीहरूको पनि रूप हेरो आफू जस्तै मिल्दाजुल्दा त रूप पो चार खुट्टे उस्तै सिङ भएका पुच्चर भएका आकारहरू यिनीहरूका उस्तै म त कहाँ एउटा दुईखुट्टे मानवको चक्करमा राजाको फन्दामा परेका छु म अब यहाँबाट जान्न महाराजको फन्दामा अब यतै यतै यिनीसँग मिसिएर जान्छु भनौँ तोमृगोको बच्चो चढेर फर्केर आश्रममा आएन महाराजको लागि यति प्यारो भइसक्यो त्यो जीवनको अभिन्न साथी भइसक्यो उहाँ खान बस्दा पनि मृगको बच्चा सुत्न जाँदा पनि मृगको बच्चा यसो टहल्न जाँदा पनि मृगको बच्चा सधैँ साथ आ एकछिन छोड्न सक्नुहुन्छ त्यति प्यारो भइसक्यो मृगको बच्चा अब त्यो आएन फर्केर अन्त हातमा बत्ती लिलिकन रात रात यहाँ उहाँ भट्किँदै बाघले पो कि नदीमा पो डुबो खोलाले पो बगायो कि भिरवाड पो खस्यो कि इत्यादि अनेक तर्क वितर्कहरू गर्दै त्यसलाई खोज्नुभयो कतै भेट्टाइएन त्यो